मुखम कौती बाचाला पंगू लघ्यते गिरी यहां मनव नमो भगवतस्मै व्यासाय मित यस्म प्रसादा भक्ष्यामण कथाम नारायण नमस्क नरोस्वती व्यासम्र यान्देन्धव या सुब्रभ्रस्तावृत्ता या वीणावडित या पद्मासनाुत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सा मा पास्वती भगवती निशेष जाड्यपा का वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना तुर्दशो अध्याय कुमारजी आजा गर्नुहुन्छ अगस्तमुनि त्यसपछि पार्वतीले श्री स्वस्तानी परमेश्वरीको प्रसाद आठ रोटी आठ हचित्ता आठ बेली पुष्प आठ पान आठ कुटका सुपारी सगुन समेत हे स्वामी अब मेरो तपस्या पूर्ण भयो बालक कालदेखि हजुरलाई धाइरेकी बल्ल इच्छा पूर्ण भयो भनी महादेवका हातमा प्रसाद दिइ साष्टाङ्ग प्रणाम गरिन् र हे आदि पुरुष श्री स्वस्तानी परमेश्वरीको व्रतको प्रभावले मैले हजुर जस्ता स्वामी पाएँ म अरू केही विन्ती गर्दछु यो संसारमा कोही दरिद्र छन् कोही दुखी छन् कोही पापी छन् कसैका स्त्री छैनन् कसैका पुरुष छैनन् अथवा यो व्रत प्रकाश गरिदिए सबैको कल्याण हुनेछ यति पार्वतीले भनेको सुनि महादेव आज्ञा गर्नुहुन्छ हे प्रिय तिमी धन्य रहेछौ संसारका दुखी दरिद्रप्रति तिम्रो मनमा यस्तो दया रहेछ अब यसको उपाय सुन पहिले अश्वत्थामा ऋषिलाई डाक्न पठाए र सातल पातालमा पठाऊ त्यहाँ उनले यो व्रत प्रकाश गरिदिनेछन् यति महादेवले आज्ञा गरेपछि पार्वतीले अश्वत्थामा ऋषिलाई डाक्न पठाइन् र उनी आएपछि शिव पार्वतीलाई प्रणाम गरेर हे भवानी शंकर मलाई के कामले डाक्नुभयो भनी सोधे अनि पार्वतीले आज्ञा गर्दैछिन् हे अश्वत्थामा तिमी र सातल पातालमा जाऊ र त्यहाँ जो दुखी छन् जो दरिद्र छन् जो पापी छन् जसका स्त्री छैनन् र जसका सन्तान छैनन् तिनलाई यस्तो विधिले व्रत गराओ भनी आफूलाई विष्णुले उपदेश गरे झै सारा व्रत विधि बताइन् र जाने बेला विदा दिइन् पार्वतीको आज्ञा सुनि अश्वत्थामा ऋषिले शिव पार्वतीलाई प्रणाम गरी रसातल पातालमा गए यगस्त मुनि त्यसपछि एक दिन महादेवले यी पार्वती कतिकी बाठी छन् भनी जाँच गर्नु पर्यो भने आफू कसैले नदेख्ने स्थानमा लुक्न जानुभयो महादेवलाई नदेखि पार्वती यताउता खोज्दै गइन् तर कहीँ पाउन सकिनन् अनि चित्त आकुल गरी कता जानुभयो भन्दै अनेक स्थानमा खोज्दा लुकिरहेका महादेवलाई भेटाएर भनिन् हे स्वामी हजुर किन मलाई छली लुक्न जानुभयो म राम्री भइन कि हजुरको मन परिन मलाई किन छाडेर अन्त जानुभयो पार्वतीले यसरी भनेको सुनि महादेव केही पनि नबोली मन मनै भन्न लाग्नुभयो यी पार्वतीले मलाई यसै छाड्ने भएनन् अब रूप फेर अर्कै रूप धारण गरी वनमा विहार गर्न जान्छु भन्ने निश्चय गरी अन्तर्ध्यान भएर श्लेषमान्तक वनमा किरातीको रूप धारण गरी शिकार खेल्दै हिँड्न लागे पार्वतीले फेरि महादेवलाई देखिनन् र मनमनै दुख यसरी महादेवले मलाई किन छल्नु भयो भने शङ्का गरी ध्यान दृष्टिले विचार गर्दा महादेव किराँतीको रूप धारण गरेर श्लेशमान्तक वनमा शिकार खेल्दै हिँडेको थाहा पाइन् र महादेवलाई झुक्याउनको लागि अत्यन्त राम्रे किरातिनीको रूप धारण गरी अनेक हाउ कटाक्षले युक्त भएकी श्लेषमान्तक वनमा पुगी एउटा ठूलो वृक्षको छायामा बसिरहन् केही बेर महादेव पनि डुल्दै त्यहीँ आउनुभयो र किराँतिनीको रूपमा पार्वतीलाई त्यहाँ बसिरहेकी देखेर तिनको रूपमा मोहित भई सोध्नुभयो हे सुन्दरी तिमी को हो देवकन्या हो कि यक्षकन्या हो नाक कन्या हो कि स्वर्ग कि अप्सरा हो मैले देख्दा तिमी जति सुन्दरी किन बसिरहेकी तिमीलाई डर पनि लाग्दैन कि के हो यो भयंकर जंगलमा जंगली जन्तु बाघ हात्ती आदिको कतिको भय नमाने निर्धकसित किन बसेकी छौ यति किराँत रूप महादेवले आज्ञा भएको सुनि पार्वतीले महादेव यिनै हुन् भन्ने चिन्ह मन मनाई दण्डवट गरिन् त्यस महादेवले कस्तो रूपमा आउनु थियो भने बायाँ हातमा धनुष र दाहिने हातमा त्रिशुल लिएका काँमा सर राख्ने ठोक्रो भिरेका नाकका गहना लगाएका देखतेमा डर लाग्दो मूर्ति भएका र त्यस्ता किराँत रूप महादेवसित पार्वती भन्दैछन् ए किराँत म यहाँ बसेको धेरै दिन भयो किराँतिनी हुनाले वनजन्तुको डर पनि लाग्दैन म यहाँ तपस्या गरेर बसेकी छु यस्तै प्रकार दुबै दम्पतिको परस्पर कुरा गर्दा गर्दै सास पर्यो र किराँती रूप महादेवले भन्नुभयो हे सुन्दरी तिमी पनि एक्लै रहेछौ म पनि एक्लै छु आज हामी दुवै यहीँ बाँस बसौं महादेवको यस्तो वचन सुनि पार्वती भन्दैछन् हे किराँत तिमी लोग्ने मानिस स्वास्ने मान्छे यस्तो जंगलको बीचमा एक्लै अरू कोही नभएको स्थानमा कसरी एकै ठाउँमा बाँस बसौं फेरि पुरुष मनमा धर्म हुँदैन राम्रो स्त्री देखेपछि माता घरद्वार सबै बिर्सन्छन् तसर्थ एकै ठाउँमा बाँस नबसौ यो कुरा नगर यति किराँतीनी रूप पार्वतीले भनेको सुने किराँती रूप महादेवले भन्नुभयो यस सुन्दरी यस कुरामा तिमीले शङ्का नगर स्त्री पुरूष त्यहीँ वृक्षमुनि बाँसपछि यही क्रमले बस्दा बस्दै निकै दिन बित्यो र एक दिन पार्वतीले विचार गर्ने यी भोलाना सधैँ यसरी नै बसेर पनि निर्वाह गर्न सक्दछन् अब केही युक्ति गर्नु पर्यो भन्ने निश्चय गरी महादेवलाई छलेर आकाशवाणी भए झै गरेर भन्न लागिन। हे जगदीश्वर हजुरले याद नराख्दा हामी ब्रह्मा विष्णु ऐन्द्र आदि सबैले साह्रै कष्ट पायौँ यसै गरी बस्नुभयो भने हाम्रो कल्याण कसरी होला कैलाश सुन्ने भएको निकै दिन भइसक्यो हे वृष होस् कैलाशको चर्चा गरी हाम्रो उद्धार गर्नुहोस् यस्तो आकाशवाणी भएको सुनि को कसका उप भनेको होला फेरि म यहाँ आएको त कसैलाई पनि थाहा छैन भनेर यताउता हेर्दै केही पत्ता लगाउन नसकी देवताहरूले भने होलान् पनि चुपचाप लागेर किरातिनी रूप पार्वतीलाई नदेखि खोज्न लाग्नुभयो अनि पार्वती पनि केही थाहा नपाए झै घरि फलफुल टिपेर खान लागेकी थिइन् किराँत रूपी महादेव त्यहीँ पुगेर हे सुन्दरी तिमी कता गएकी थियो मैले तिमीलाई खोज्दा कहीँ पाउन सकिन भयो। अनि पार्वती भन्दैछिन् हे किराँत म कहीँ गएकी छैन भोक लाग्यो र कन्दमूल खोज्न हिँडेकी हुँ यसरी कुरा गर्दा गर्दै पूर्ण भन्दा पनि रामले पार्वतीलाई देखेर चित्त चञ्चल भए कामले पीड़ा गर्दा महादेव किरातिनी पार्वतीलाई समात्न जाइ लागे त्यो देख्न साथ रूप पार्वती भन्न लागि हे किराँत तिमी कस्ता रहेछ के तिम्रो धर्म यही हो मैले त श्री महादेव बाहेक अरू कसैलाई स्वामी स्वीकार गर्ने छैन भन्ने प्रतिज्ञा गरेर यस वनमा आइ तपस्या गरेर बसेकी छु तिमी त्यसो गर्छौ भने म श्राप दि आत्महत्या गर्नेछु यति पार्वतीले भनेको सुनि किराँत रूप महादेवले भन्नुभयो हे सुन्दरी तिम्रो यस्तो प्रतिज्ञा छ भने म उही महादेव हुँ वन विहार गर्न मन लागेर आएको हुँ नपत्याए हेर आफ्नो ज्योति स्वरूपको दर्शन दिनुभयो अनि पार्वतीले मनमा आनन्द मान्दै दण्डवत प्रणाम गरेर विन्ती गर्ने हे ईश्वर अब मेरा मातापिता कहाँ कन्यादानी नै हिँड्नुहोस् यदि सुनेर हुन्छ भने किरातिनी रूप पार्वतीका पछि लागेर गए केही बेरमा हिमालय पर्वतका घर पुए अनि महादेवलाई यिनी त पार्वती रहन्छन् भन्ने ज्ञात भयो र मलाई छली आफ्ना मातापिता कहाँले हिँड अब कसो गरौँ के गरौँ भनी लाज भने त्यहाँबाट अन्त्यान भई किराँतेश्वर शिवलिङ्ग भएर श्रेष्ठमान्तक वनको उत्तरतिर गई बसिरहनु भयो फेरि महादेवलाई नदेखेर चिन्ताग्रस्त भयो पार्वतीले ध्यान दृष्टिले हेर्दा किराँतेश्वर शिवलिङ्ग भएको थाहा पाए पार्वती पनि नित्य बागमतीमा स्नान गरी किराँतेश्वर शिवको ध्यान र सोट सोपचारले पूजा गर्दै तपस्या गर्न लागिन। पार्वतीले स्नान गरेकी हुनाले त्यस स्थानको नाम गौरी घाट भयो जो मनुष्य गौरी घाटमा स्नान गरेर किरातेश्वरको दर्शन गर्ला त्यसका सबै पापनाश भएर सुख शान्ति भई यस लोकमा अनेक भोग भोगी प्रलोकमा कैलाशमा बास होला हे मुनि त्यही क्रमले पार्वतीले कठोर तपस्या गरेको देखि शिवजी प्रसन्न भएर आफ्नो ज्योतिर स्वरूपको दर्शन दिए अनि पार्वतीले अत्यन्त हर्ष शिवका पाहुमा दण्डवत गरी अञ्जली जोडेर विन्ती गरेन् हे स्वामी हजुरले मलाई किन यसरी बारम्बार दुःख दिनुभएको हो म हजुर कि अनि अनेक विस्मात गरेको सुनि प्रत्यक्ष भएर पार्वतीलाई अङ्कमार गरी काखमा राखेर त्यहाँबाट अन्तर्धान भई हिमालयका घर जानुभयो त्यसरी छोरी ज्वाइँ घर आएको देखेर हिमालयलाई अत्यन्त आनन्द मान्दै सिंहसनमा बसालेर चौरासी व्यञ्जन तयार गरी भोजन गराए त्यहाँ दुई चार दिन बसेपछि एक दिन महादेवले पार्वतीसित भन्नुभयो हे प्रिय कैलाश सुन्य भएको धेरै दिन भइसक्यो अब यहाँ बसेर के गर्नु कैलाश जाउँ हिँड तिम्रा माता पितासँग विधा माग्न जाउँ यति भनेर हिमालयसित भन्नुभयो आजसम्म कैलाश सुन्नेछ अब विधा पाए कैलाश जाने थियौ महादेवले आफूलाई हे पिता भनेर सम्बोधन गरेको सुनेर हिमालय अत्यन्त प्रसन्न भए वि गर्दछन् हे त्रैलोक्यनाथ समस्त अखण्ड ब्रह्माण्डका सकल देवताहरूका पिता हजुरले अज्ञानीलाई जस्तै मलाई हे पिता भन्नुभयो अब मेरो समस्त अज्ञान नाश गरी स्वच्छ ज्ञान प्रदान गर्नुहोस् सदैव हजुरको भक्तिमा मेरो चित्त लागि हे शेखर पहिले पूजा गर्दछु भनी छोरी ज्वाई दुवैलाई नाना बस्दा अलङ्कार पहिराई सिंहासनमा बसाली सोट सो उपचारले पूजन गरी भोजन गराई अञ्जली जोडेर स्तुति गर्न लागिरहे हे भवानी शंकर जस्तै समुद्रका घरलाई स्वीनारायण बस्दा समुद्रलाई आनन्द भए जस्तो त्यस्तै तपाईँ दुवैजना मेरो घरमा बसिदिनाले मलाई आनन्द भइरहेको छ हे ईश्वर हजुर कस्ता भने आफ्नो मायाले समस्त ब्रह्माण्डमा व्याप्त भएर रहने यस्ता हजुरलाई कोटी कोटी नमस्कार फेरि समुद्र मथनमा निस्केको कालकुट बीचले संसार दग्न हुन लाग्यो र हजुरले त्यो बीच कंठमा राखी रक्षा गर्नु भयो र नीलकण्ठ नाम यस्ता हजुरलाई कोटी कोटी नमस्कार हे विश्वम्बर आफूले सृष्टि गरी आफैसँग मार गर्ने यस्ता हजुरलाई कोटी कोटी नमस्कार हे परब्रह्म त्रिपुरासुर दैत्यलाई मार्दा हजुरको रथका अवयवनहरू कस्ता थिए भने पृथ्वी झै रथ चार वेद रथका चार घोडा चन्द्र सूर्य रथका पा ब्रह्म सारथी सुमेर पर्वत धनु शेष नाग र विष्णु भगवान बाण बनेर मार्ने यस्ता हजुरलाई कोटी कोटि नमस्कार छ हे युगनायक ब्रह्म पनि तपाई स्थावर जङ्गम पनि तपाई यमका यम पनि तपाईँ नारायण पनि तपाई सत्तो रजतम त्रिगुण पनि तपाईँ जीवन र मृत्यु पनि तपाईँ देवताका देवता, देवता पनि तपाई अनाथका नाथ पनि तपाईँ विश्वरूप पनि तपाईँ अष्टवशु र द्वादशादित्य पनि तपाईँ दिक्ल पनि तपाईँ सम्पूर्ण ब्रह्माण्डका प्राणीको हृदयमा बसि पाप पुण्यका साक्षी भइरहेका हजुरको महिमा वर्णन गर्न शेष नाग र सरस्वती र ब्रह्मा पनि नसकेको म कसरी सक्दछु र यसरी हिमालय पर्वतले स्तुति गरेको सुनि महादेव प्रसन्न भए रासिलो मुख पारी हे गिरिराज तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भए सदैव मेरो भक्तिमा चित्त लगाए अन्त्यमा कैलाश पद प्राप्त गरे अब हामी जान्छौ भने हिमालय पर्वत र मेनकासित विधा भई साँमा चढेर पार्वती लाकमाली कैलाश पर्वत ममतगण सहित भई आनंद लेकन्द पुराण केदार खंडे माग महात्म कुमार अगस्त संवाद श्री स्वस्थ परमेश्वरिया वर्त कथायाम शिव पार्वती कैलास प्रवेश चतुर्दशो अध्याय